नमस्कार अनि शुभ प्रभात दैनिकानी प्रस्तुत है कार्यक्रम शुभ बिहानीको यो नवीन श्रृङ्खलाबाट अर्पण सबैका लागि सबैका लागि रेडियो अर्पण एक सय चार थप्रास मेगाहरूसँगै इन्टरनेट अनलाइनमा रेडियो अर्पण पनि विश्व प्रभावलाई सुन्नु छ कार्यक्रम शुभ बिहानीको यो श्रृङ्खलामा रहेर विशेष गरी हामी तपाईँको माझमा विभिन्न जानकारीहरू प्रस्तुत गर्ने गर्छौँ र आज पनि तिनै विविध जानकारीहरू लिएर प्राविधिक मित्र रिजनसँगै आवाजबाट सुमपस्थित भइसकेको छ कार्यक्रम शुभ बिहानीमा रहेर हामी आजको पञ्चाङ्ग त्यसै गरी बाह्र राशिफलले तपाईँको आजको दिनलाई कसरी देखाउँछ राशिफल रुचि अर्पण एक सय चार थौलो प्रसारण हुने कार्यक्रमको रूपरेखा सँगसँगै पठाउनु पाएका जन्मदिनका शुभकामना व्यक्त गर्ने गर्छौँ कार्यक्रमको थालन गरौं आजको पंसाङबाट आज मिति दुई हजार सत्तरी साल साउन सात गत असार शुक्ल पक्ष पूर्णिमा राशिफल तर्फ राशिफल आजको दिनलाई कसरी देखाउँछ लागि आजको दिन प्रेममा घुलमिल हुने समय रहेको छ यात्राको लागि एकदम राम्रो समय पनि छ कुनै कामको जस नपाउँदा आफूलाई चिन्ता बढ्नेछको लागि शरीरमा केही समस्या आउने खालको दिन पनि रहेको देखिन्छ अरूको सङ्गत कुलतको विचार तिर मनजाला आफ्नो निर्णयअनुसार काम सम्पन्न गर्नु भए राम्रो हुने देखिन्छ मिथुन राशि हुने तपाईँको लागि नयाँ वस्तु या विचारको सृजना गर्ने बेला आएको देखिनेछ विभिन्न कामको जिम्मेवारी आइ लाग्ने खालको समय पनि छ मान सम्मानमा भने कमी आउने खालको समय रहेको छ सिमह राशिको लागि केही गरौँ केही नगरौ भन्ने दुमन वने खाल खाल कौन्यार राशी। कौन्यार राशी हुने खालको समय देखिन्छ सामाजिक कामको दायित्वको लागि आजको दिन एकदम फाइदाजनक रहेको छ सोच्नु भागको काम सम्पन्न हुनेछ जग्गा जमिनको कारोबारबाट पनि राम्रो आर्थिक लाभ हुनेछ तपाईको लागि आजको दिन ठिकै रहेको देखिन्छ जागिरमा तपाईँको एकदमै प्रगति हुनेछ मनमुटापको भावना पनि उत्पन्न राशि हुने तपाईँको लागि बौद्धिक कार्यको प्रगति हुने देखिन्छ विदेश यात्राको अवसर आउन सक्ने सम्भावना धेरै रहेको छ धार्मिक कार्यको लागि राम्रो समय मिल्ने देखिन्छ धनु राशि हुने तपाईँको लागि विभिन्न वस्तुको उपभोग गर्न पाइने खालको समय पनि छ केही नयाँ ठाउँको यात्रा हुनेछ अधुरा काम बन्ने मकर राशि हुने तपाईँको लागि शिक्षा क्षेत्रबाट केही प्रगति गर्न सकिने देखिन्छ खेलकुद तथा अन्य प्रतियोगितामा सहभागी हुनुपर्ने खालको दिन पनि छ विचार गर्नुहोला कुम्भ राशि हुने तपाईँको लागि आजको दिन तपाईँलाई त्यति उचित रहेको देखिन्न अरूको गफले गर्दा तपाईँले गर्नु काम गर्न पाउनुहुने छैन विचार गरेर अगाडि बढ्नु भयो भने राम्रो हुनेछ र अन्त्यमा मेन राशि अन्त्यमा मेन राशि हुने तपाईँको लागि विभिन्न संस्थाहरूको आफैले हेर्नुपर्ने पनि देखिन्छ अरूले भनेको कुराले गर्दा मनमा एक किसिमको त्रास उत्पन्न होला केही काम गर्दा विचार प्रण भयो भने राम्रो वास्तवमा बार राशिफली जे जस भने हामी सही तरिकाबाट आजको दिनमा आफ्नो कार्यलाई अगाडि बढायो भने अवश्य पनि आजको दिन, दिन राम्रो रहँदैछ स र इन्टरनेट कमनी तपाईँ यति बेला दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानी सुन्नु भएको छ यस लगतै तपाईँले स्वास्थ्य सरोकार सहकर्मी धुर्बकनालको साथमा आठ बजेसम्म सुन्न सक्नुहुनेछ आठ बजेको समय हो ट्राफिक खबरको ट्राफिक खबर लगतै नौ बजीसम्म चिया चौतारी सुन्न सक्नुहुनेछ नौ बजीको समय नेपाल समाचारको र नेपालवाणी समाचार लगतै लौसार सुन्न सक्नुहुनेछ दस बजेसम्म र दस बजेको समय अर हो अर्पण समाचार अर्पण समाचार लगतै आधुनिक यात्रा सुन्न सक्नुहुनेछ अनुपान्त्यको साथमा एघार बजेको समय हो अर्पण खबरको अर्पण खबर लगतै तपाईँले बाह्र सम्म जस्ट फर इन्जोय सुन्न सक्नुहुनेछ बाह्र बजेको समय हो नेपाल भाँडी समाचारको नेपाल भाँडी समाचार लगतै नन इज अफ बलिउड सुन्न सक्नुहुनेछ एक बजीसम्म एक बजेको समय हो अर्पण खबरको अर्पण खबर लगतै अफलाइन चोइस दुई बजेसम्म सुन्न सक्नुहुनेछ दुई बजेको समय अर्पण समाचार र अर्पण समाचार लगतै अर्पण समर्पण सुन सक्नुहुनेछ तिन बजेसम्म तिन बजेको समय हो नेपाल बाणी समाचारको नेपाल बाणी समाचार लगतै विभिन्न गीत सङ्गीत सुन्न सक्नुहुनेछ चार बजेसम्म चार बजेको समय हो अर्पण खबरको अर्पण खबर लगत्तै तपाईँले गृह संसार सुन्न सक्नुहुनेछ जोति पाँचेको साथमा पाँच बजेसम्म र पाँच बजेको समय हो अर्पण बोलेचिनको अर्पण बोलेचिन लगत्तै तपाईँले पाँच तिसदेखि छ बजीसम्म विभिन्न गीत सङ्गीत सुन्न सक्नुहुनेछ छ समय हो नेपाल बाँडी समाचार नेपाल बाँडी समाचार लगतै तपाईँले छत्तिसदेखि सात बजीसम्म अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ सात बजेको समय हो अर्पण शुभ साँझको मौलकालिका सुन गरेको छ सात तिसदेखि आठ बजीसम्म तपाईँले सुयायन साँझ खबर सुन्न सक्नुहुनेछ आठ बजेको हो नेपाल बाढी समाचारको आठ पैँतालिसदेखि नौ पन्ध्रसम्म बिबिसी नेपाली सेवा सुन्न सक्नुहुनेछ बिबिसी नेपाली सेवा लगत्तै तपाईँले बहकिने मन सिआइएनबाट दस बजीसम्म सुन्न सक्नुहुनेछ दस बजेको समय हो नेपाल आइफएम समाचार र नेपाल आइफएम समाचार लगतै खुलधुली डट सक्नुहुनेछ चार बजेबाट बेलुका एघार बजेबाट बलिबिहान चार बजेसम्म विश्राम लिनेछ बलिबिहान चार बजी तपाईँको माझमा श्रीमद भागवत प्रभु सुनबहालाई सँगसँगै उपस्थित हुने गर्छौँ पाँच सत्तिसदेखि पाँच पचपन्नसम्म तपाईँले प्रभात बाँडी मार्फत सुन्न सक्नुहुनेछ छ बजीको समय हो सिआइएन साझे खबर छत्तिसदेखि सात बजीसम्म तपाईँले हामीलाई प्रभात बाँडी मार्फत सुन्न सुन सक्नुहुनेछ सा भने सात बजेको समय हो अर्को स्थानीय समाचार र अर अर्को स्थानीय समाचार लगतै शुभ बिहानीको अर्को नवीन श्रृङ्खला लिएर पुनः उपस्थित हुने गर्छौं उन्नाइस प्रसारणमा कस्तो खालको कार्यक्रम प्रसारण हुन्छ कार्यक्रमको रूपरेखा पछि लाग विशेष गरी आज जन्मदिन पर्नेमाहरू हुन्छ खैरहरी चार पर्सा बस्ने एन्जल उप्रेतीको आज जन्मदिन परेको अवसरमा शुभकामना दिनेहरूमा हुनुहुन्छ बाबा मम्मी दादा त्यसै गरी आ, भाउजू त्यसै गरी बहिनी ईसा साथीहरूमा लक्ष्मी पौ इशिता प्रकाश सुमान र रेटियो अर्पणका प्राविधिक विष्णु श्रेष्ठले पनि उहाँलाई जन्मदिनको शुभकामना दिनुभएको छ त्यसै गरी खैरोहरी चार वर्ष बस्ने ईश्वरी पृथीको आज परेको तेइसौँ जन्मदिनको अवसरमा उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौँ त्यसै गरी जन्मदिन को शुभकामना हुनुहुन्छ हरु बाबा मम्मी श्रीमान सु सुनिलो प्रति त्यसै छोरी ईसा साथीहरू गीता सन्तोषी लक्ष्मी दिपसिखाले पनि दिपसिखाले पनि उहाँलाई जन्मदिनको शुभकामना दिनुभएको छ त्यसै गरी जन्मदिनको शुभकामना जन्मदिनको आज जन्मदिन पर्नेमा हुनुहुन्छ रेडियो अर्पण एक सय चार बजार प्रमुखको रूपमा कार्यरत श्री सहकर्मी मित्र ध्रुवराज लामिसानीको आज परेको जन्मदिनको उपलक्ष्यमा उहाँले चालेको हरेक पाइलामा सफलता मिलोस् हामी यही जन्मदिनको शुभकामना दिन चाहन्छौँ र शुभकामना दिनेहरूमा हुनुहुन्छ ध्रवराज कनाल तेगरी सोमकुमार हितांग प्राविधिक विष्णु श्रेष्ठ रिजन केसीगरी राज पौडेल तेगरी प्रत्यक्षा पौड्य समसना श्रेष्ठ सुजिता हमल सूर्जन रग्मी लगायत सम्पूर्ण रिज्य अर्पण एक सौ चार मेघर्स परिवार ने वहाँ जन्मदिन को देरी, देरी व्यक्त गरेको छ र जन्मदिनको शुभकामना पनि दिन चाहन्छु त्यसै गरी घरपरिवारबाट जन्मदिनको शुभकामना दिनेहरूमा हुनुहुन्छ हजुरबुबा बुद्धिप्रसाद लामिसाने हजुरआमा मधुकुमारी लामिसाने बुबा होमनाथ लामिसा आमा सीता लामिसाने जीवन सङ्गीनी रमा लामिसाने अन्ट्री सवित्र लामिसाने भाइहरू अर्जुन अनुप श्रीकृष्ण त्यसै बहिनीहरू रेणुका बिन्दु राधा मरिसा निसा त्यसै गरी अनुष्का त्यसै गरी फुपाजुहरूमा दिल कुमार भट्टराई रामप्रसाद भट्टराई त्यसै गरी मन्जु कटेल चिरञ्जीवी कटेल त्यसै गरी ज्वाइमा जयराम सिमखडा हलकतारबाट लगायत समस्त लामिसाने परिवारले ध्रुवराज लामिसानेज्यूलाई जन्मदिनको धेरै धेरै शुभकामना दिनु छ र त्यसै गरी आज जति पनि साथीहरूको जन्मदिन परेको छ तपाईँ सम्पूर्णलाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौँ यिनै विविध जानकारी सँगसँगै कार्यक्रमबाट विधा माग्ने बेला भएको छ सुनेर साधिन बहुत धन्यवाद छ प्राविधिक मित्रहरूसँग विशेष धन्यवाद दिँदै आवाजको दुनियाँबाट बिदा माग्छु नमस्कार यो ल हजूर हमीपर् समी समी हुने भू केटाकटी एक अर् मन पराहां अब किला गहना को अर्डर कर हजूर ने चिंत लिन्न पर्देन होने वाला सम्दीजी हम्रे रत्नगर दुई सिमा हल रोड में सागर सुन चाँदी पसल छिंता लिखो